नमस्ते रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सबैलाई स्वागत छ रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा म नारायणी खड्का आज पनि नयाँ भाग लिएर आइसकेकी छु आज चौबाटोको त्रिसठ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि सुनाउँ गएको अङ्कमा साथीहरूसँग झगडा गरेर चौकीमा थुनिएको सन्तोषलाई दिदी पवित्राले छुटाउँछे पवित्राले आफ्नो भाइलाई राम्ररी सम्झाउँछे अर्कोतर्फ अभयले आफ्नै आमा र युवराज अङ्कलको बिहेको निम्ति छोडेको मेसेज देखेर वर्षा अचम्ममा परि नाटकको अन्त्य चाहिँ मिलन र वर्षाको पुनर्मिलन र रो रोमान्टिक संवादसँगै भएको थियो अब नाटक कसरी अगाडि बढ्छ आउनु सुनौ सारा सारा हुम, <laughs> हुम देख्यौ म पनि कस्तो राम्रो गाउँछु है सिङ्गर बन्नुपर्ने के तिमी नजिस्काउ है मारिदिन्छु म मा। मारिदि नै हाल्ने होइन गाइते बनाएर छाडिदिन्छु <laughs> म तल गाइदिन्छु भुत देखेर नि हाँस्छौ तिम्रो आँखा तिम्रो आँखा कस्तो डर लाग्दो देखिया यस्तो यस्तो ल हेर त अझै हेर त बहुत डर लाग्यो अब त म राति सुत्न नि सक्दिनँ होला किन तिम्रो आँखा सम्झेर वासरुम जान्छु है के भयो तिमीलाई त डरले पिसाबै आयो है <laughs> हेर्छ त तिमीलाई रेस्टुरेन्टको अरू मान्छेहरूले तन्की तन्की हेर्दैछन् हेर हेरौँ न त यो प्राइभेट क्याफेभित्र जति तन्केर पनि देखिँदैन क्या रे म आइहालेँ है तिमीले अरू केही मगाउने हो पर्दैन अगाइसके केही न केही त मगाउनु परिहाल्यो नि हर्ड हुन्न अघिदेखि त्यही बजिरहेको छ त्यसो भए अर्डले मन मगाऊ त ल सपना सपना सु, अमन सुन्ता भन्नेले फोन गरेको थिए सुन्ता को हो एक्स एक्सोकै क्या हो कसरी थाहा भयो साँच्ची हो तनी. हो अनि किन फोन गरेको छ तिमीलाई होइन एक्सले फोन गर्दा अचम्म मार्नु पनि नहुने सुन त मेरो राम्रो साथी पनि हो क्या अहिले पनि अँ हुन हुन हुन्छ हाम्रो त्यस्तै सात आठ महिना जति चल्यो अनि त्यो साथीको त्यो इन्सिडेन्ट भन्यो नि त्यसपछि मलाई डिप्रेसन भयो एन्ड ब्रेकअप किन नि अब म पुरै स्याड डिप्रेस थिएँ नि मेरो कारणले उसलाई पनि हर्ट भइरहेको थियो म आफै त्यस्तो भइरहेको थिएँ उसलाई खोसिदिन सक्ने त कुरै भएन अनि उसले छोड्या कि तिमीले उसैले छोड्या हो तर त्यो ठाउँमा अरूकै हुन्थ्यो भने पनि त्यसै गर्थ्यो होला म त गर्दिन हो टेस्ट गरी हेरौँ ओटले पाएको भन्ने हुन्छ भने हो एउनु यस्तो अशुभ कुरा बोल्नुहुन्न कि तर सुनिताले रिलेसनसिपबाट ब्रेक लिए पनि As अ friend, चाहिँ सी अलवेज सपोर्टेड मी उसको बारेमा मलाई सबैभन्दा मनपर्ने कुरा चाहिँ त्यही नै हो किन नबोलेको यतिकै तिमीलाई सुनिरहेको छु तिमीले कहिले पनि ऊदेखि इन्सिक्योर चाहिँ फिल गर्नु पर्दैन है मैले कहाँ गएछु त मलाई नि सारा रिलेसनसिपमा ओपन अनि अन्डरस्ट्यान्डिङ भएको मनपर्छ मलाई सबैभन्दा ठुलो कुरा चाहिँ ट्रस्ट जस्तो लाग्छ मेरो ड्याड ममको पनि लभम्यारिज छ त अनि उहाँहरू कस्तो ओपन हुनुहुन्छ क्या अझै पनि पुरानो कुरा निकालेर एकअर्काले जिस्काइरहनुहुन्छ मेरै अगाडि एन्ड दे डोन्ट माइन्ड एट अल अस्ति के भन्दै हुनुहुन्थ्यो थाहा छ ड्याडीको मम्मी भन्दा अगाडि एकजना केटीसँग खुब डेभलप भइरहेको थियो अरे अनि मम्मी भन्दै हुनुहुन्थ्यो प्रगतिसित ब्रेकअप नभएको भए त जन्मिँदै जन्मिन्थेनस् है अनि थाहा छ त्यो प्रगति भन्ने केटीसँग ड्याडी अझै टचमा हुनुहुन्छ कि त्यो त अहिले बाहिर खै कुन कन्ट्रीमा चाहिँ होइन अनि फेसबुकमा कहिले कमेन्ट गरिदिरहेछ ड्याडी त के अगाडी प्रगतिले यस्तो लेखी भन्नुहुन्छ उहाँहरू बिच कति धेरै माया छ भने नि दे इन्सपायर मि टु लभ मलाई भेटाउन ओके मम्मी त कति खुसी हुनुहुन्छ मम्मीलाई थाहा छ मैले फर्मल्ली भनिसकेको त छैन तर मम्मीलाई थाहा भइहाल्छ नि तिमी फोन आउँदा ओ तेरो गर्लफ्रेन्डले फोन गरी भन्नुहुन्छ सुनिताको बारेमा पनि सब थाह थियो घरमै कति आउँथेँ सुनिता पछि ब्रेकअप भइसकेपछि पनि भेट्न आउँथेँ घरमै हो oh. सुनिताले त्यति बेला त्यसरी हेल्प सपोर्ट नगरेको भए मलाई कति गाह्रो हुन्थ्यो सञ्चार सुनिताको त्यो गुण त मैले केही गरी पनि भोल्न सक्दिनँ अनि अहिले अहिले वी आर गुड फ्रेन्ड्स पहिला जस्तै अहिले ऊ पनि रिलेसनसिपमा चाहिँ म पनि उसलाई तिम्रो बारेमा पनि थाहा छ मैले फर्स्ट टाइम तिम्रो बारेमा भन्दा सी वाज सो ह्याप्पी हो अँ तिमीलाई कहिले काहीँ सुनिताले ब्रेकअप नदिएको भए पनि हुन्थ्यो जस्तो लाग्दैन अनेस्टली लाग्दैन त्यति सुनिताले ब्रेकअप नदिएको भए न ऊ खुसी हुन्थे न म आई रेस्पेक्ट हर चोइस उसले मलाई गर्लफ्रेन्ड भएर भन्दा बढी साथी भएर सहयोग गरेँ जस्तो लाग्छ किनभने मलाई पनि सधैँ एक खाले प्रेसर हुन्थ्यो नि त गर्फ्रेन्डलाई खुसी दिने तर म आफै कस्तो कन्डिसनमा थिएँ अनि युआर सो गुड ट्रस्ट मि युआर ड्याडी पनि मम्मी जस्तै ओपन हुनुहुन्छ मेरो मतलब यो तिम्रो मेरो कुरामा कि माई ड्या फनी हुनुहुन्छ तिमी घर आऊ न कहिले आउँछौ ल भन त कहिले लान्छ तिमी भनौ न तिमी जहिले भन्छौँ अहिले त ड्याडी बाहिर जानुभएको छ अफिसको कामले नेक्स्ट विक न त छ बाहिर पुरै अँधार गइसक्यो हो पागल <laughs> अवास पा अवास हजुर के हो त्यो ट पनि हो कि <laughs> त्यो हो अनि त्यो अस्तिको ह्याट ल ल ल थाहा हुन्छ कि तिमी पनि खुब किनिदिने गरेछ होला अनि थाहा भइहाल्छ नि हामीले त कहाँ पाएर किन्नु हौ नगर नगर लास्ट एउटा कुरा नवीन दाई कहाँ हुनुहुन्छ भन नि त्यो मैले अस्तिको रिपोर्ट रेडी गराएको थिएँ कि त्यही भएर नवीन दाई अँ नवीन दाई त घर जानुभएको छ तिमीलाई थाहा छैन घर मतलब गाउँ अँ दाईको घर ए अनि तिमीलाई एउटा सामान छोड़ भएको थियो पख है दुई दिनदेखि बाघमै बोकेर हिँडिरहेको छु फेरि म चाहिँ के खै अर्काको गिफ्ट मैले खोलेर हेर्ने कुरा भएन मतलब न बर्थडे नै गिफ्ट चाहिँ किन दिनुभयो भनेर क्या खै मलाई नि दिनुभएको ल हो र अस्तिको प्रोजेक्टको खुसियालीमा हो कि डिनर गइएन भनेर ए होला होला तिम्रो के रहेछ नि गिफ्ट पहिला तिम्रो हेरौ न अनि भन्छु ल ल कनिङ रे किताब हो तिम्रो नि किताब हो मैले छामिसकेँ ए ए अनि किन जानुभएको नि के भन्नु भएन त खै अलिकति काम छ भनेर जानुभयो अस्ति योभन्दा अघिल्लो पटक नै जानुभएको थियो आज गएर भोलि आउने जस्तो गरेर हो र बिहा हुनलाइ क्या दाइको केटी हेर्न घर गास्तो लाग्यो नि त मलाई त होला र खै अब गेस गरिदिए नि त्यही म नि अचम्म परिरहेछु यतातिरको काम पनि केही मलाई केही बसन्त दाईलाई जिम्मा लगाइरहनु भएको छ हो र के हो त खै अनि तिमीले रेडी गरेको रिपोर्ट मलाई हेर भन्नुभएको थियो ए हो ल म इमेल गरिदिन्छु नि त तिमीलाई भरे है ल ल ल म गएछु भए वर्ष अनि गिफ्ट त यो पनि मलाई हो हुन्छ तिमीलाई ए किताब नै त रहेछ इन्ड्यरिङ लाभ इयन मक्वेन मक्वेन मक्वेन वा है के खोस्यो वर्ड इज एस लेटर डियर पर्सा आजकल खुब लेटर पाउने भइरहेको छु म त्यो पनि डियर डियर राखेर कस्तो राम्रो <laughs> अचेरेछ ताइको सरी सरी तिमीलाई भन्दैन भने गएकोमा को केही दिन अघि सारालाई बाटोमा भेटेको थिएँ उहाँ त भन्न त तिम्रो र मिलनको बारेमा सुनेर एकदम नराम्रो लाग्यो तिमीलाई फोन गर्छु भन्दै थिएँ फेरि हच्केँ खासमा म तिम्रो त्यति धेरै मान सम्मानको लायक नहुँला पनि सायद कसैको पनि मान सम्मानको लायक नहोला मेरो जीवनले मलाई आफ्नो पारामा हिँडाउन खोज्यो मैले विद्रोह गरेँ हामी आफ्नै सुर नछोडेर हिँडिरह्यौँ म उसलाई आफ्नो बाटो सही छ भन्ने प्रमाणित गरेर आफूमा समाहित गर्ने दिन पर्खिरहे पर्खिरहेँ तर उसले त्यो तिनजेल कुर्न चाहेन वा उसले दिएको टाइम फ्रेमभित्र मैले आफूलाई प्रमाणित गर्न सकिनँ म यसो भन्न सक्दिनँ आज घरिघरि जिन्दगीको डेड मिस गरे जस्तो फिल हुन्छ तिमीलाई राजनीतिमा तानेकोमा सरी यो तिमी हामी जस्ता सोझा साझा मान्छेको लागि होइन सायद अथवा यति छिट्टै यति काँचे उमेरमा चाहिँ होइन बचेर रहनु केही दिनमै मेरो मकाउको फ्लाइट छ हो अब एकैचोटि दुई वर्षपछि आउँछु जिन्दगीले चाहेछ भने कुनै दिन अवश्य भेट होला भएन भने पनि स्मृतिका अवशेषहरूमा तिमीलाई खोजौँला मिलनसित कुरा गर्नु तिमीहरूसँगै साह्रै राम्रा देखिन्छौ सबैलाई मन परेकै मान्छेसँग जीवन है सबैलाई मन परेकै मान्छेसँग जीवन बिताउन पाउने सौभाग्य हुँदैन लाटी तिमीलाई असल मान्छे भएको हेर्ने रहेन ताइ ौ नवीन दाइ किन यसरी गएका होलान् अनि उनले चिठी मार्फत के भन्न खोजेका हुन् म त रहनुभुल्मा परे. तपाईँलाई पो के आइडिया छ कि साथी सायद यो थाहा पाउन हामीले अर्को हप्ता कुर्नै पर्छ त्यति तपाई तपाईँ हामीलाई प्रतिक्रिया पठाउँदै गर्नुहोस् हामीलाई प्रतिक्रिया पठाउन फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र शैली डट पठाउन सक्नुहुन्छ आजको अङ्कलाई यति रमाइलो बनाउने कलाकारहरू समापिका गौतम विक्रम कार्की अभय आर दुर्गा कार्की र शाङ्क बोहरालाई धेरै धेरै धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटककार निर्देशक नवराज बुढा थोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद अहिलेको लागि चाहिँ म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा सात बजे र मङ्गलबार दिउँसो दुई बजे जबाट सुन्दै गर्नुहोला गुड बाई हामीले नाटक रेकर्ड गर्दाका केही रमाइला क्षणहरू तपाईँलाई सुनाउँदैछौँ Soon as I say that. Hey, hey, what's the book? Enduring Love. Ian McQueen. Enduring Love. Ian McQueen. Ian McQueen. McQueen. McQueen. Wow. Ian McQueen. McQueen. McQueen. McQueen. Mc... McV. McQueen. McQueen. Mc Mcquee McQueen. Ian McQueen. Oh! <laughs> के हो त खै ए अनि तिमीले रेडी गरेको रिपोर्ट मलाई हेर भन्नुभएको थियो भन्छु भने होइन त्यहाँ फेरि एकचोटि गरौँ कहाँबाट भने तिमीलाई ए हुन्छ तिमीलाई केही फरक पर्छ ना आसे यसलाई यसरी पल्टाउने हो नि त यत्रो ठुलै छैन त्यो किताब ल ए पहिला त किताब नै हो ल रेडी है भयो रु नै त पर्दैन जस्तो लाग्यो कि पढ्थे Fuck you! <laughs>